नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण आजको व्यवसायमा कार्यक्रम अर्पण सुबसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षा साथ मिलिरहेको छ विष्णु र म तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगा सुंदा अर्पण सबका सबका रेडियो अर्पण एक सौ चार थु पांच मेगा इंटरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम लगन करें विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साहसलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साहस हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण शुभ साहसीमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य र शून्य छपन्न दुईवटा बाटो भएर कार्यक्रममा सहभागी र आफ्नो आफन्तर प्रेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ र कुराकानी प्रयोग गर्ने प्रयत्न म गरिराखेको छु फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट कुबर हुनुहुन्छ मकमपुर आकाश सेताङ आकाश चाहिँ के कसरी बिताउनु भयो तपाईँले आजको दिन सुनाउनुहोस् बसी बस्छ भन्नु पऱ्यो है रिमलाल अनि मनकुमार अनि त्यसपछि कृष्ण अनि बाहुला सर अनि मुर्चा सर अनि बजला सर अनि त्यसपछि साधना अनि मेरी, मेरी मेरो परिवार, हुन्छ आकाशी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आकाले श्रृङ्खलाहरू पनि आफ्नो बस्ती चिन्दै गर्नु होला यस्तै गरी माया गर्दै गर्नु होला मलाई छुट्ट नमस्कार दादा यति बेला मकनपुर साथ काँकाँडा बाटो आकाश चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई आफ्ना सम्झना सन्देश राखेर रा बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो हजुर नमस्कार हेलो मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ कुराकानी गर्ने प्रयत्न गरिराखेको छु म आज थोरै गडबडी देखाएको छ जस्तो लाग्छ प्राविधिकमा र कति मित्रहरूसँग कुराकानी गर्न खोजिराखेको छु कुराकानी हुनसकेको छैन फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा भन्ने प्राविधिक मित्रकै सराह मिलिराखेको छु उहाँलाई म मा कार्यक्रम अर्पण शुभसाँझको व्यवसायमा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ भनेर टेलि टेक्निसियनले गरिराख्नु भएको छ हेलो हजुर नमस्कारतिरको <laughs> नयाँ नौलो खबर हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ अञ्जनाजी के कसलाई आफ्नो सम्झना सन्देश राख्न चाहनुहुन्छ अर्को सुनेर बहिनी सम्पूर्णको लागि अनि मेरो धादु हुने मम्मी बुवा भाइ बुहुहारी दाई भाउजू दाईको छोरी मलाई अनि धानी हुने छोरी सितामाया दिपनालाई अनि पदमपुरबाट आउने विश्वास लाउँला अनि मेरो भाइहरू सम्पूर्णलाई मनारबाट आउने कदमलाई अनि हुन्छ अन्जनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुर बाट्य अन्जना घलाना आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ कुनै कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई सुन्नुपर्ने बेला भएको छ यो मिठो लोकदोरी भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ बोली श्रेवे दो हे मजे जुनी दुई दिन को होने यरती छेको जोनी दुई दिन को हुनी यो धरती को पाउन हे बैसालो जोवानी एक फेरा आया प्रीति लाया हाँसे बोलिदेव मया इसे फेटकैले निके नहीं। लो लो बोली ना रईल लो गोली थी हमें पृष्ठभूमि राखी सको कार्यक्रम अर्पण शुभ साज को व्यवसाय में कार्यक्रम अर्पण शुभ साज को व्यवसाय तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन आपन घर परिवार लगाएर तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरू राख्ना सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन भएर तपाईँ कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कोही टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ अलिकति गाह्रो पऱ्यो हजुर बाटुली लामा बाटुलीजी के छ नयाँ नलो खबर काठमाडौँतिरको सुनाउनुहोस् एकदम ठिक छ हाम्रो पनि सबै ठिक छ भन्नु पऱ्यो अनि के कसरी बिताइरहनु भएको छ नि तिनीहरू बसी बस भन्नु पऱ्यो है अनि खाना खानु भयो कि नै एकछिन पछाडि हाम्रो भएको छैन बाटोले चाहिँ कार्यक्रम सकिनेलाई कति हुन्छ हुन्छ कार्यक्रममा सहभागी हुनुभएको छ के सम्झिन चाहनुहुन्छ धन्यवाद अनि मेरो मम्मी बाबाको लागि हजुर र मेरो भाइहरू बहिनीहरू र मेरो लागि हुन्छ बाटुलीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला काठमाडौँबाट बाटुली लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नुको लागि हेलो नमस्कार हजुर सुक्लामजी आजको दिन के कसरी बिताउनु भयो तपाईँले बसी बसौँ भन्नु पऱ्यो अनि कुरातिरको नयाँ नम्बर खबर के छ नि ठिकै छ भन्नु पऱ्यो हजुर हुन्छ सुक्लामजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई हामी सम्झना सन्देश राख्न चाहनुहुन्छ खुसी लाग्यो यस्तो यति बेला कोराकबाट सुक्लाल लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट कोहुन्छ जी आजको दिन तपाईँले के कसरी बिताउनु भयो हुन्छ आज कार्यक्रममा सहभागी हुनुहुन्छ के कसलाई आफ्नो सम्झना सन्देश राख्न चाहनुहुन्छ हुन्छु बिमलाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थिति जनाउँदै गर्नुहोला अहिले भन्दै छुट्टिन्छु नमस्कार यति बेला कोराकबाट बिमला आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ कसरी बिताइरहनु भएको छ तिनीहरू अनि खोराकै कस्तो छ महसुस गरिरहनु भएको छ हुन्छ सनीजी कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसलाई सम्झाउन चाहनुहुन्छ हजुर अनि मेरो साथी सुलाल लामालाई अनि मेरो छोरी पार्वत तामाङलाई अनि सोनाम तामाङ अनि बिरबाद टिन्नु अनि भान्जाहरू आज प्रजल तपाईँहरूलाई मसाना हँचिन्न नि तामाङ हुन्छ सँग चाहिँ गाई खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला कोराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर रा, विदा भइसक्नु भएको छ अब पनि एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ यो मिठो लोकदोरी भाकापछि कार्यक्रममा फेरि उपस्थित हुने नै कार्यक्रम अर्पण शुभ साँचको व्यवसायसँगै रहनुहोला पूजा लाग फुल को हाथ बदाना होती मन परी रही होती हाथ हो साल को पाते मन परी रही होती मन परेरै हो कि सबलाई दियो हातैमा मलाई सालको बातैमा निकै नै रमाइलो लोकदोरी भाका थियो कुलेन्द्र विक अनि देवीघतीको सुमधुर आवाजमा सजेको यो लोकभाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ चा। शून्य छपन्न पाँच र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्रले सल्लाह गरिराख्नु भएको छ हेलो नमस्ते, नमस्ते सरोजी के छ तपाईँको नयाँ नानी खबर अनि के कसरी बिताउनु भयो आजको दिन तपाईँले त्यतिकै अनि खानपिन भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिनेलाई कति हुँदैछ हुन्छ सरजी कार्यक्रममा सहभागी हुनुहुन्छ कि कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ हुन्छ सरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला पदमपुर बाइटिएस सर अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो नमस्ते दादा नमस्ते अमिताजी के छ तपाईँहरूको खबर ठिक छ अनि के कसरी बिताइदिनु भएको छ दिनहरू हुन्छ अन्ताजी कार्यक्रममा सहभागी हुनुहुन्छ के कसलाई आफ्नो सम्झना सन्देश राख्न सक्नुहुन्छ हजुरलाई धन्यवाद दादालाई अनि मेरो घर परिवार हजुर अनि तयार बस्ने अङ्कल आन्टी दिदी भेनाको लागि मिम खुसी लाग्यो श्रृङ्खलामस्कार नमस्ते यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो आफ्ना आफन्त र इष्ट मित्रहरूलाई आफ्ना सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजार नया नौले खबर सुना बसिबसो भाई कार्यक्रम को अंत्य समझना सन्देश आमा रिता, रिता, सुनिका, दीपा, हुन्छ जी कार्यक्रममा आउनुभयो यस्तै गरी आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थिति जनाउँदै गर्नुहोला र माया मार्नुहोला अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते यति कोराक कोराकबाट पार्वती तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ अब नि कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मकनपुर साथ काँकबाट आकाश चेपाङ पदमपुरबाट अञ्जना खला काठमाडौँबाट बाटुली लामा कुराकबाट सुक्लाल लामा कुराकबाट बिमला कुराकबाट सनक पदमपुरबाट सर अधिकारी इच्छा अनिता अन्तिममा फोन गर्ने साथी कोराकबाट पार्वती तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो शेरसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खलाबाट बिदा नमस्कार भोली भोली गर्ने हो मैको मन पनि दिनु कान्छी मन पानी दिन्नु कान्छी जोबन पनि दिन्नु माया लाउने हो बिना स्वादको छैन पारा भोलि भोलि भनेर न टाढा के कुरा गर्ने हो त छोडेर मैको मन पनि दिनु कान्छी मन पानी दिनु कान्छी जोबन पनि दिन्नु माया ल सामाया लाउने हो बिना सादेख ठु हासो नजर छ लट्याउने मै सोचोले पठ्याउने के कुरा गर्ने हो त छोडेर मैको मन पानी दिन्नो कान्छी मन पानी दिन्नो कान्छी जो मन पनि दिनु माया लाउने हो बिना स्वादेको नट्याउने मैसो छैगाले पट्याउने कुरा गर्ने हो दोडेर मैको मन पनि दिल्नु कान्छी मन पनि दिल्नु कान्छी सो पनि दिन्नु कि माया लाउने हो बिना स्वादेको कि माया लाउने हो बिना स्वादेको गाँव समाज को दर्पण सुनो रेडियो रेडीओ अर्पण